रोजगारीका लागि भारतमा जाँदा अनिवार्य रूपमा परिचय पत्र बोक्नुपर्ने भारतको गणतन्त्र दिवसको सुरक्षालाई मध्यनजर गरेर यस्तो गरेको प्रहरीको भनाई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्नका लागि पहल गर्ने र सोको प्रगति विवरण तयार पार्ने भनेका संस्थाहरू चुपचाप जिम्मा कामको व्यवस्था गर्दा जिल्ला शिक्षालाई समस्या बजाङको काडामा पहिरो जाँदा तेह्र परिवार विस्थापित अनिश्चितकालीन यातायात बन्दले सुदूरपश्चिमको जनजीवन नराम्ररी प्रभावित शुक्ला पाटा बन्य जन्तु आरक्षणमा विश्वमै दुर्लभ मानिएको पाठ्य भाग सुधारोन्मुख अवस्थामा जथाभावी बालुवा गिटी उत्खनन नगर्न जिल्ला प्रशासन कार्यालय बैतरीको निर्देशन प्रावधिक शिक्षालयर मन पे शुक वृ शु्क वृद्धि तत्काल रोक्ने माग सब विद्यालय विद्यालय व्यवस्थन समिति पुनर्गठन कर पठा जिल्ला शिक्षा कार्यालय ड्यूटी को निर्देशन अब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 सहयोगी रिपोर्टर को रूप रही काम करने उत्कृष्ट के रेडियो को वार्षिकोत्सव में सम्मान <गणी> राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार का निवेदन पेश करने बारे सूचना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 दिने अब एउटा दुहनो घरमा चाहिन्छ बाख्रो किन त्यति पैसा पनि लाग्दैन बाख्राको दुध गाई भैँसीको भन्दा अझै पोसिलो हुन्छ अचम्मको कुरा गर्नुहुन्छ बच्चा छ महिना पुगेपछि बच्चालाई थप खाना खुवाउनु पर्छ भन्ने थाहा छैन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 मासु तथा दुधजन्य खानाले बच्चालाई चाहिने विभिन्न प्रकारका पौष्टिक तत्त्वहरू प्रदान गर्छ जुन वनस्पतिजन्य खानाबाट पाउन गाह्रो हुन्छ त्यसैले बच्चा छ महिनाको पुगेपछि दुई वर्षसम्म उनीहरूलाई गाई भैँसी र बाख्राको दुध एवं दुधजन्य परिकार तथा माछा मासु र अन्डा पर्याप्त मात्रामा खुवाउनुपर्छ साथै आमाको दुध पनि दैनिक खुवाइ राख्नुपर्छ कृषि तथा खाद्य सुरक्षा तथा तथा संचार प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव र इन्टरनेटमा रेडियो युनिटी प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना पहिले दैनिक स्वयं नेपाली युवा रोजगारीका लागि जाने भारतको दिल्ली मुम्बई लगायत अन्य स्थानमा जाँदा अनिवार्य रूपमा परिचय बोक्नुपर्ने भएको छ सा। साउन गते अर्थात अगस्त पन्ध्र तारीकका दिन भारतमा मनाइने गणतन्त्र दिवसको सुरक्षालाई मध्यनजर गर्दै परिचय बोक्न अनिवार्य गरेको हो भारतको झुलाघाट पिथौरागढ़ र धारचुला बाहेकका स्थानमा जाने नेपाली नागरिकले परिचय बोकेमा मात्र भारतका अन्य ठाउँ छिर्न पाइने भारतीय सुरक्षा नियला उदृत करते जिला प्रहरी कार्यालय बैठक ने जना यदि परिचय पत्र खुलेने क्ने पर पत्र बोको नपइए ती ठेक ठावर में जान प्रतिबंध लगाईने प्रहरी जनाएको जना नयाँ शैक्षिक सत्र लागू भएसँगै डडेलदुरामा विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाहरूलाई विद्यालयमा ल्याउने अभियानमा शिक्षाको क्षेत्रमा काम गर्ने जिल्लाका विभिन्न गैर सरकारी कार्यालयहरूले संयुक्त निर्णय गरेका भए पनि काम नगर्दा समस्या भएको छ गएको चैत्र 28 गते जिल्ला शिक्षा कार्यालयमा शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न आठवटा गैर सरकारी संस्थाहरूले विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई विद्यालय भर्नाको लागि विशेष पहल गर्ने र त्यसपछिको प्रगति विवरण जेठ मशान्तसम्ममा जिल्ला शिक्षा कार्यालयलाई बुझाउने निर्णय गरेका थिए तर उनीहरूले अहिलेसम्म शोको विवरण बुझाएका छैनन् जेठ मशान्तसम्म प्रगति विवरण बुझाएर समीक्षा गर्ने सहमति गरेका किडार्क नेपाल महिलामुक्ति समाज नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ इकार्स नेपाल हर्मस ड्रा एक कृत विकास समाज रुडुक र एमपीडीएसले त्यसपछि पनि असार मसन्तसम्ममा बुझाउने निर्णय गरेको भए पनि अहिलेसम्म पनि विवरण नबुझाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ काम गर्ने भनेर निर्णय गरेपछि अहिलेसम्म पनि कामको विवरण नबुझाउँदा आफूहरूलाई समस्या भएको जिल्ला शिक्षा अधिकारी दुर्गा दत्त विष्टले छ यिसकेको तथ्याङ्क अनुसार आठ सय बालबालिकाहरू विद्यालय बाहिर रहेका र भर्ना अभियानपछि बालबालिकाहरू विद्यालयमा भर्ना भए नभएको विवरण उनीहरूले बुझाउने निर्णय भए पनि अहिलेसम्म कुनै पनि संस्थाले विवरण नबुझाएको उहाँले बताउनु भएको छ काम गरेको विवरण बुझाउन वहाँले ती संस्थाहरूलाई आग्रह गर्नु भएको छ सहकार्य जा र जानकारी नै नगरी काम गरेको देखाउन खोजेको भन्दै गैर सरकारी संस्था युवा अभियानको वार्षिक अन्तर्क्रिया कार्यक्रम स्थगित गरिएको छ उक्त संस्थाले युथ स्कोर कार्ड सम्बन्धी गरेको सर्वेक्षण प्रतिवेदन लगायतका अन्य चारवटा कामहरूको विवरण जानकारी गराउनको लागि आयोजित उक्त अन्तर्क्रिया कार्यक्रम मा सहभागीहरूले उसले गरेको कामहरूको बारेमा कसैलाई पनि जानकारी नभएको भन्दै विश्वास गर्न नसकिने भन्दै आज डल्डा सदरमुकाममा आयोजित उक्त कार्यक्रम नै स्थगित भएको हो उक्त युवा अभियानले कार्यक्रममा सर्वेक्षण गरेको जानकारी गराउँदा जिल्लाका राजनैतिक दल पत्रकार गैर सरकारी संस्थाका प्रतिनिधि युवा लगायतले संस्थाले गरेका कामबारे केही जानकारी नभएको भनेपछि आयोजित कार्यक्रम स्थगित भएको हो युवा अभियानका संयोजक निरज नेउवाणीले भने जिल्ला विकास समितिलाई जानकारी गराएर कामहरू आज बिहान एकपटक कार्यक्रम संचालन गरेको र उक्त कार्यक्रममा सहभागीहरूले सर्वेक्षण गरेको बारे विवरण माग गरेपछि दिउँसो पुनः छलफल आयोजना गरिएकोमा जिल्ला विकास समितिले व्यवस्था गर्दा आजको कार्यक्रम स्थगित भएको हो संस्थाका संयोजक नेौपानेले जिल्ला विकास समितिलाई अहिलेसम्म गरेका कामहरूको विवरणहरू बुझाएको र उक्त विवरणहरू हराएको भन्दै जिल्ला विकास समितिका सूचना अधिकारी कृष्णदेव जोशीले ती विवरणहरू नदिँदा दुई पटक आयोजित छलफल स्थगित भएको जनाएको संस्थाका संयोजक नेव पानेले संस्था मार्फत गरेका सबै विवरणहरू सहभागीहरूलाई उपलब्ध गराए पनि जिल्ला विकास समितिले व्यवस्था गरेको आरोप लगाउनु भएको छ कार्यक्रममा सहभागी युवाहरूले जिल्लाका युवाको क्षेत्रमा काम गर्ने संस्थाहरूले गर्ने गरेको कुनै पनि कामहरूबारे थाहा नपाउने गरेको गुनासो गरेका छन् बझाङको सबैभन्दा ठूलो गाविस काँडाको ओडा नम्बर चारमा पैह्रोका कारण तेह्र परिवार विस्थापित भएका छन् बाह्र गतेदेखि लगातार परेको वर्षाका कारण काँडा गाविसको सबैभन्दा ठूलो वडा नम्बर चार चुकझाडमा पैह्रो गएपछि तेह्र परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ चौध गते गाउँको बीचमा पहिरो जाँदा काँडा चारका बमबहादुर बोहरा गोरबोहरा लालबहादुर बोहरा मोहन बोहरा र मीनबहादुर बोहराको घर पैरोले बगाएपछि विस्थापित भएर आफन्तको घरमा बस्ती प्रहरी न्याय परीक्षक नरेन्द्र चन्दले बताउनु छ त्यस्तै पहिरोको जोखिममा रहेका वडा नम्बर राम बोहरा, जोगमल बोहरा दलभान कामी फुगे बोहरा गिरी बोहरा धुर्पु बोहरा र गिरीबोराका घर जोखिममा परेका छन् उनीहरूका घर पैह्रोका जोखिममा परेपछि घरमा बस्न सक्ने स्थिति नरहेको र गाउँका आफन्तका घरमा बसिरहेको स्थानीय गोरखबहादुर बोहराले बताउनु छ त्यस्तै गाउँकै अन्य एक्काइस घरहरू समेत सामान्य जोखिममा रहेको र पहिरो जाने क्रम जारी रहेको उहाँले बताउनुभयो पीड़ित परिवारको राहतका लागि आफूहरूले पहल गरिरहेको र काँडा जाने बाटो नभएका कारण तत्काल जिल्लाबाट राहत सामग्री लिएर रा जान सक्ने स्थिति नरहेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनु भएको छ प्रमुख जिल्ला अधिकारी खनालका अनुसार पीड़ितहरूले क्षतिको विवरणका आधारमा पाँच हजारदेखि बीस हजारसम्म राहत पाउनेछन् दुई दिनदेखिको लगातार यातायात बन्दले सुदूरपश्चिमको जनजीवन नराम्ररी प्रभावित हुन थालेको छ सुदूरपश्चिम यातायात व्यवसायको समर्थन गर्दै सुदूरपश्चिमका आठवटा यातायात व्यवसायहरूले एकसाथ हिजोदेखि आफ्ना सेवाहरू ठप्प गरेपछि सुदूरपश्चिमको जनजीवन आज पनि प्रभावित भएको हो बन्दले सुदूरका नौवटै जिल्लामा सार्वजनिक यातायात चल्न नसकेको र यात्रुहरू पनि झन झन मार्कामा पर्दै हाम्रा सहकर्मीहरूले जानकारी दिएका छन् बन्दले धनगढ़ी उपमहानगरपालिका तथा कञ्चनपुरको भीमदत्त नगरपालिकामा सवारीका कुनै पनि साधन चल्न नसकेको बताइएको छ बन्दले गर्दा धनगढ़ी बस दर्जनौ यात्रु अल्पत्र परेको जानकारी प्राप्त भएको छ बन्दले सुदूरपश्चिमका पहाड़ी जिल्लामा पनि मर्का परेको छ पहाड़ी क्षेत्रबाट तराई हुँदै राजधानी प्रस्थान गर्ने यातायातका साधन चल्न नसक्दा कतिपय यात्रुहरू बीच बाटोमै अल्पत्र परेका छन् बन्द दुई दिनसम्म जारी रहे पनि खुल्ने कुनै छाटघाट नदेखिएपछि यस क्षेत्रका स्थानीय बासिन्दाहरू यातायात व्यवसायहरूसँग आक्रोशित हुन थालेका छन् यातायात व्यवसायको बन्दमा विद्युतीय रिक्सा संचालकहरूको मनोमानी बढ़ेको छ यातायात व्यवसायको विवादमा यातायात सेवा ठप्प पारिएपछि विद्युतीय रिक्सा संचालकहरूले मनोमानी रिक्सा संचालकहरूले समस्यामा परेको यात्रुहरूबाट धुब्बर तेब्बर भाडा असुल्ने गरेका छन् भन्सारबाट चौरा तथा धनगढ़ीबाट अत्तरियासम्म सञ्चालन हुने विद्युतीय रिक्साले धुब्बरबाट असुल्ने गरेको यात्रुहरूले गुनासो गरेको छन् शुक्लाफाटा वन्यजन्तु आरक्षमा विश्वमय दुर्लभ मानिएको पार्टी बाघ सुधार हुनुको अवस्थामा रहेको छ चोरी सिकारी नियन्त्रणका लागि प्रतिरोध इकाई गठन परिचालन पाटेबाघको प्रशस्त आहारा र बस्नका लागि उपयुक्त ठाउँको व्यवस्था गरिएपछि आरक्षमा बाघको संख्या पछिल्लो केही वर्ष यतादेखि सुधारोन्मुख अवस्थामा पुगेको हो आरक्षरवरका क्षेत्रमा पाटेबाघको वासस्थानका रूपमा रहेको घना पतझ जंगल सदाबहार वन घाँसे मैदान सालको वन तुन्द्रा वन र उष्ण प्रदेशीय खुल्ला वनले गर्दा बाघ संरक्षणमा पुगे टिया पुगेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाटा संरक्षण कार्यक्रमका अधिकृत अनिल प्रसाईले बताउनु भएको छ उहाँका अनुसार गत माघ महिनादेखि फागुन महिनासम्म सञ्चालित छ्यालिस जोड़ी क्यामेरा बीस भन्दा बढ़ी प्राविधिकको टोली र हात्तीको सहायताले गरिएको गणनामा आरक्षमा छ पोथी र नौ भारे गरी पन्ध्रवटा वयस्क बाघ फेला परेका छनृ गएको पाँच वर्षको अवधिमा आठदेखि बाह्रको हारिमा रहेको पहाडी बागको संख्या विक्रमसम्म दुई हजार एकात्तरमा बढेर पन्ध्रदेखि सत्रको हारिमा रहेको पाइएको थियो पहाडी क्षेत्रहरूमा जंगली जनावरहरूको बिवि बढ्दै गएको छ बगरपाटा गाविसमा जंगली जनावरले पाक्न लागेको मकै नष्ट गर्दा किसानहरू चिन्तित बनेका छन् वर्षभरि खाने मकै बाली बदल र बादलले नष्ट गर्न थालेपछि त्यहाँका किसानहरू चिन्तित भएका गोपघाट आमडोरा सिमार लगायतका अन्य ठाउँहरूमा पनि बदेल र बादलले मकै बाली नष्ट गरेको गोपीघाटका स्थानीय गणेश बोलायरले जानकारी दिएका छन् लगातार दश बाह्र दिन यता चार विघाह जमिनमा लगाएको मकै नष्ट गरेको किसानहरूको गुनासो रहेको छ सो, रहे सो आतंकबाट जोगिनका लागि स्थानीयहरूले सम्बन्धित निकायहरूलाई पहल गरिदिन आग्रह समेत गरेका छन् यस्तै उता बैतडीको तल्लसोरा क्षेत्रमा बदेलले किसानले लगाएको मकै बाली तहस गरेको छ बदेलले तहस नहस गरेपछि तल्लो सुरडका किसानहरू चिन्तित भएका छन् सुरडका अधिकांश गाविसमा रातिको समयमा आएर रा बदलले मकै खाने मकैका बोट भाँचेर छोड्ने गरेको महाकाली गाविसका किसान रनी जानकारी दिनुभएको छ उत्खनन नगर्न जिल्ला प्रशासन कार्यालय बैतरीको निर्देशन प्रावधिक शिक्षालय मनपरी शुल्क वृद्धि भन्द शुल्क वृद्धि तत्काल रोक्ने मग लगात का समाचार एक पसी प्रस्तुत गरने रेडियो करने ए जुनेली आइजो माथि सिर्सुरे डामा महिलासँगको बैठक छ जाने होइन जाने त भनेको हेर्न आज बाहिर सरेको चार दिन भयो नुहाकै छुइनँ त हिँड्दै गर्नु म आउँछु हे भगवान् के भन्छ यो बाहिर सर चार दिन हुँदा पनि नुहा छैन रे हेर उजेली महिनाबारी हुँदा दिनदिनै नुहाउनु पर्छ सरसफाइ गरिरहनु पर्छ की डार्ग नेपाल डेपमेंट किूनिटी को सहकार रक्तदान जीवनदान 18 वर्ष देखि साठी वर्ष उमेर का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 पाई विद्युत उपभोक्ता हुनुहुन्छ भने यी कुराहरू ख्याल गर्नु छ है विद्युत चोरी गर्नु महापाप हो विद्युत चोरी गर्दा ज्यादै पनि जान सक्छ तपाईँले गरेको विद्युत चोरीको कारण ट्रान्सफर्मर अनावश्यक रूपमा ओभरलोड भई बारम्बार ट्रिप हुने तथा जल्न पनि सक्छ जसले गर्दा हप्तौसम्म विद्युत सेवाबाट वञ्चित हुन पनि सकिन्छ ओभरलोड लाइनले गर्दा फोल्ट हुन गई तपाईँको घरको उपकरणहरू जल्न सक्छन् ओभरलोड करेन्ट सट भएमा आग हुन सक्छ एक घरको चोरीको कारण धेरै घरमा कम गुणस्तरको विद्युत सप्लाई हुन्छ विद्युत महसुल समयमा तिरौ असल नागरिकको परिचय दिउ विद्युत चोरी राष्ट्रिय अपराध हो यस्तो अपराधिक कार्य नगरौ गर्न पनि नदिऊ त्यसैले आफ्नो घर वरिपरि कतै विद्युत चोरी भएको थाहा भए तुरन्त नजिकैको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा सूचना दियौ विद्युत चोरी नियन्त्रण ऐन दुई हजार अन्ठाउन्न बमोजिम विद्युत चोरीको कसुर प्रमाणित भएमा प्रथम पटक हानि नोक्सानी रकम सहित सय जरिवाना र दोस्रो पटक दुई जरिवाना गरिने विद्युत चोरी नियंत्रण विशेष नेपाल विद्युत प्राधिकरण अभियान दुई हजार दुहत्तर डुरा वितरण केन्द्र डुरा I Can See Announcement Glass Trading and Emerging Authorized Dealer for Seti and Mahakali Zone of Sirpati Trading Private Limited A Reputed Distributor of Tata Vehicles for Commercial Vehicles and Passenger Cars is Seeking for Capable, Self-Motivated, Result-Oringed and Qualified Personnel for the Falling Post. Post: Sales Officer Duty Location: Dar Eldura Requirements: Preferably Bachelor's pass in Management or equivalent. Having good computer knowledge including Word, Excel and PowerPoint and communication skills. Self motivated, dedicated and having knowledge of customer handling. Candidate should have ability to drive a team and achieve an annual sales target. Preference will be given to those who have prior knowledge of automobile industry. Prefers to those who have driving license. Salary Salary and pox are not constraints for appropriate candidate. Salary and other incentive are best of industry for right candidate. Post to receptionist duty location Dorel Dhura Responsibilities of receptionist serves visitor by greeting welcoming and directing them appropriately notifies company personnel of visitor arrival maintain security and telecommunication system requirement preferably intermediate past in management or equivalent having good computer knowledge including word excel and powerpoint and communication skills self motivated dedicated and having knowledge of customer handling can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 Interested candidates who meet the minimum requirement are requested to submit their updated resume with a cover letter and passport size photograph via email to rajtrading2013 at gmail.com not later than August 7, 2016. Or post to Raj Trading, Satakpur, Dhangadi, Kailali. Phone 091-417-305. Raj Trading, Mahindranagarbhasi, Kanchanpur. Phone 099-520-135. तपाई अहिले बयानब्बे दशमलव पश्चिम नेपालका विभिन्न ठाउँ तथा थियौं रोजगारीका लागि भारतमा जाँदा अनिवार्य रूपमा परिचय बोक्नुपर्ने विद्यालय बाहिर रहेका बाल विद्यालय भर्नका लागि पहल गर्ने सोको प्रगति विवरण तयार पार्ने भनेका संस्थाहरू चुपचाप अनिश्चितकालीन यातायात बन्दले सुदूरपश्चिमको जनजीवन नराम्ररी प्रभावित लगायतका समाचार जथाभावी गिट्टी तथा बालुवा उत्खनन नगर्न जिल्ला प्रशासन कार्यालय बैतडले आग्रह गरेको छ नदी आसपासका क्षेत्र सामुदायिक वन क्षेत्र अति संवेदनशील क्षेत्रहरूमा बालुवा तथा गिट्टी उत्खनन गर्न पूर्ण रूपमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताउनु भएको छ बालुवा तथा गिट्टी उत्खननले विभिन्न किसिमका फर्खो फो निम्त्याउने भएकाले स्थानीय प्रशासनको अनुमति बिना त्यस्तो कार्य नगर्न उहाँले सबैमा आग्रह गर्नु भएको छ ठूला मेसिनहरू लगाएर बालुवा तथा गिट्टी उत्खनन गर्न कानूनले नै रोक लगाएको लगाएकाले यस्तो कार्य नगर्न समेत उहाँले आग्रह गर्नु भएको छ चमेलिया महाकाली सूर्नाया नदी लगायतका क्षेत्रमा अवैध रूपमा बालुवा तथा गिटी उत्खननको कार्य हुन सक्ने भएकाले सबैलाई सचेत गराएको प्रमुख जिल्ला अधिकारी चौधरीले बताउनु भएको छ वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्र खनिज वस्तुको उत्खनन गर्न पाइने कानूनी व्यवस्था रहेको छ जिल्लामा अनुगमन समिति रहेकाले समितिले पनि यस्ता कामहरूको अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारीले बताउनु कास समिति जिल्ला वन कार्यालय घरेलु तथा साना उद्योग विकास समिति लगायतका कार्यालयहरूका प्रतिनिधिहरू समितिमा रहेका छन् अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी कञ्चनपुरले सिटी भिटीबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूले मनपरी शुल्क वृद्धि गरेको भन्दै शुल्क वृद्धि तत्काल रोक्नुपर्ने माग गरेको छ पच्ला समय शिक्षा क्षेत्र में देखी विकृतिप्रति गंभीर ध्यान आकर्षण अखिल क्रांति कंचनपुर ने आज एक प्रेस विज्ञप्ति निकलते समस्याधानग्यार्थी मा मार मा पी शिक्षा का विभिन्न क्षेत्र अंतर्गत का उमावी सीटीभीटी रखिए शैक्षिक विकृति विरूद्व आपको गंभीर ध्यान आकर्षण जनाक अखिल क्रांति का अध्यक्ष प्रकाश जप्रेल द्वारा हस्ताक्षरित विज्ञप्ति में सीटी भीटी मान्यता प्राप्त शैक्षिक संस्था ने मनपरी शुल्क वृद्धि को भई शुल्क वृद्धि तत्काल रोक्न पर्ने लगत का चार बुधी मग राखी जिल्ला शिक्षा कार्यालय डोटिले जिल्लाका सबै विद्यालयहरूलाई विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरेर पठाउन निर्देशन दिएको छ शिक्षा संशोधन विधेयक दुई हजार तिहत्तर संसदबाट पारित भएसँगै देशभरका सबै विद्यालय व्यवस्थापन समितिहरू खारिज भएका थिए ती व्यवस्थापन समितिहरू नयाँ मापदण्डका आधारमा फेरि चयन गर्नुपर्ने प्रावधान आधारमा नयाँ विद्यालय व्यवस्थापन गठन गरेर पठाउन जिल्ला शिक्षा कार्यालय डोटीले निर्देशन दिएको हो डोटी को कालिस्थान गावि को ओडानंबर दुईला मदिरा निषेधी क्षेत्र घोषणा करडा में मदिराजन््य गतिविधि बढ़ना धंद स्थानीय नवज्योति बाल कलब को अग्ए में मदिरा निषेध कर सचिव निर्मला कुमारीउद्ले जानकारी दूंभ केही वर्ष अगाडिसम्म चलन चल्तीमा रहेका कलात्मक धार्मिक पधेरा भएका छन् हिन्दू संस्कृति र परम्परा बोकेका ऐतिहासिक पधेरा तथा नौला संरक्षण र सम्वर्धनका अभावमा लुप भएको स्थानीयवासीहरूले बताएका छन् सुदूरपश्चिमका पहाड़ी जिल्लाका गाउँ बस्तीमा आधुनिक खानेपानीका धारा निर्माण भएपछि पुराना धारा तथा नौला जीर्ण बनेको रूपका लोकराज भट्टले बताउनु भएको छ प्राचीन कालमा निर्माण भएका पधेराको प्रयोग नहुँदा जीर्णभाई लोप हुने अवस्थामा पुगेको अझ मेरो साथ स्थित समयजी पराबी हाटका शिक्षक तेजबहादुर राउतले बताउनु भएको छ कुन समयमा कसले निर्माण गर्यो भन्ने यकीन नभए तापनि धेरै पहिले निर्माण भएको हुन सक्ने र बाबुबाजेले पनि तिनै पधेराबाट पानी पिउने गरेको सदाशिव पराबी रूपालका प्रधान टंक जोशीले बताउनु भएको छ बैतडीको रौलेेश्वरमा विद्युत सेवा अवरूद्ध भएको एक महिना बितिसक्दा समेत विद्युत सुचारू नभएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् विद्युत अवरूद्ध हुँदा सो क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् विद्युत ट्रान्सफर्मरमा चट्याङका कारण क्षति भएपछि विद्युत सेवा अवरूद्ध भएको विद्युत प्राधिकरण बैतलीले जनाएको छ विद्युत अवरुद्ध हुँदा स्वास्थ्य सेवा समेत प्रभावित भएको रौलेश्वर स्वास्थ्य चौकीका इन्चार्ज डेपुराम राणाले जानकारी दिनुभयो फ्रिजमा राख्नुपर्ने खोपहरू विद्युत अभावमा राख्न नसकेको उहाँले बताउनुभयो यस्तै मोबाइल समेत चार्ज गर्न नपाउँदा संसारबाट समेत टाढा बस्नु परेको स्थानीयहरूले गुनासो गरेका छन् ट्रान्सफर्मर बर्मतको काम चलिरहेको विद्युत प्राधिकरण वैतलिकका मादा प्रसाद लेखकले बताउनु छ डोटीमा बन्दी स्थानीय तहको संरचनालाई लिएर विभाजित भएका डोटिका राजनीतिक दलहरू एकै ठाउँमा उभिने संकेत गरेका छन् केन्द्रबाटै तोकिएर के छ तहको तो स्थानीय संरचनालाई लिएर पक्ष र विश्लेषण गर्दै आएका डोटीका सक्रिय राजनीतिक दलहरू अब भने छ तहको संघीय संरचनालाई अपुग भन्दै जोरदार रूपमा थप तहको माग गर्न थालेका छन् नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले केही दिन छ तहको स्थानीय संरचना नस्वीकार्ने भन्दै तहवृद्धिको माग गरिरहेका बेला छ तह के स्थानीय संरचना में गरी जिल्लाको करी जिला को पुनर्संरचना में कस एमए माओवादी केन्द्र रगात का दल अब स्थानीय संरचना को तहवृति मांग छन कैलालीको मध्य क्षेत्रमा रहेको घोडाघोड़ी नगर क्षेत्रको सुखड़ इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याइएको छ जिल्लाको मध्य रहेका नागरिकको सेवालाई मध्यनजर गर्दै दे। आजदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याइएको हो स्थानीय प्रशासनले दैनिक रूपमा गर्ने नागरिकता र राहदानी वितरणका साथै जनगुनासा सुन्ने लगायतका काम गर्ने गरी कार्यालय स्थापना गरिएको कैलालीका प्रमुख जिल्लाधिकारी गोविन्द रिजालले जानकारी दिनुभएको छ संरक्षणमा दार्चुला गाविसमा रहेको ब्रह्मदह ताल संकटमा परेको छ ब्रह्मदह तालसँगै जोड़िएको थाइसेन चरण क्षेत्रका कारण दह संकटमा परेको हो थाईसन चरण क्षेत्रमा झण्डै आधा दर्जन गाविसका पशु चौपाया चराउनका लागि छोड्ने गरेको छ थाईसेन चरण क्षेत्रलाई व्यवस्थित गर्ने तयारी भइरहेको भए पनि ऐतिहासिक धार्मिक महत्व बोकेको ब्रह्मदेवको संरक्षणमा स्थानीयका साथै अन्य सरकारवालाहरूले चासो नदिँदा दह संकटमा परेको हो अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यलाई अत्तरियाले जनाएको छ अब आज रातीको मौसमी पूर्वानुमान आज राति देशभर मौसमी बदलेको स्थिति रहनेछ यसका साथै पश्चिमी क्षेत्रका केही ठाउँहरूमा मध्यम खाले वर्षाको सम्भावना रहेको छ भने मध्य र पूर्वी क्षेत्रका थोरै ठाउँमा पनि छोटो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ रोजगारी का लागी भारत में ज्यादा अनिवार्य रुपमा में पर्चय पत्र बोक्ने भारत को गणतंत्र दिवसको को सुरक्षा मद्देनजर करो प्रहरी को, को भनाई विद्यालय बाहर रह बाल बालि विद्यालय का भर्ना काल करने प्रगति विवरण तैयार करने चुपचाप जिम्मा लिख काम को व्यवस्था कर जिला शिक्षा समस्या बजाङको काडामा पहिरो जाँदा तेह्र परिवार विस्थापित अनिश्चितकालीन यातायात बन्दले सुदूरपश्चिमको जनजीवन नराम्ररी प्रभावित शुक्ला फाटा वन्यजन्तु आरक्षणमा विश्वमय दुर्लभ मानिएको पाटीबाग सुधारोन्मुख अवस्थामा जथाभावी बालुवा गिटी उत्खनन नगर्न जिल्ला प्रशासन कार्यालय बैतडीको निर्देशन र प्राविधिक शिक्षा पठन पाठन गराउने शैक्षिक संस्थाहरूले मन परे शुल्क वृद्धि गरेको भन्दै शुल्क वृद्धि तत्काल रोक्नुपर्ने माग सबै विद्यालयहरूलाई विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरेर पठाउन जिल्ला शिक्षा कार्यालय डोटीको निर्देशन गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगीलाई धन्यवाद यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नेछ अवस्था समाचार बुलेटिनबाट हामी बिदा दया नमस्कार. गीत संगीत रर पड़ समाचार